नेकपा एमाले चितवनले यही असार उन्नाइस गतिदेखि सुरु नलागेको नवौ महाधिवेशनको लागि प्रतिनिधि छनौट गरेको छ चितवन क्षेत्र नम्बर चारको उपनिर्वाचनका कारण चितवनमा हिजो प्रतिनिधि छनौट गरिएको हो प्रतिनिधि छनौटका लागि हिजो अपरान्न पार्टी कार्यालयमा बसेको प्रतिनिधिको कार बसे बैठकले प्रतिनिधि लगाएको एमाले प्रचार विभाग प्रमुख अरूण पीडित भण्डारीले जानकारी दिनुभयो उहाँले सबै सहमति भइसकेको तर नाम भने आज बिहान आठ बजे सार्वजनिक गरिने जानकारी दिनुभयो चितवनबाट पाँच निर्वाचन क्षेत्रका मजदुर जिल्ला स्तरीय क्षेत्र दलित जिल्ला स्तरीय लगायतका गरी चौवालिसजना प्रतिनिधि छनौट हुने प्रचार विभाग प्रमुख भण्डारीले बताउनुभयो अहिलेसम्म एमाले एक हजार भन्दा बढी प्रतिनिधि छनौट भइसकेको जनाएको छ उन्नाइस गतदेखि काठमाडौँमा हुने एमालेको नव महाधिवेशनमा झन्डै उन्नाइसी हुनेछन् केन्द्रीय कमिटी सल्लाहकार कमिटी लेखा आयोग अनुशासन आयोग र ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य गरी झन्डै दुई सय पचासजना प्रतिनिधि हुने व्यवस्था रहेको छ आन्तरिक राजस्व कार्यालय भरतवर जितोनले चालु आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरको एघार एक महिनामा सात अर्ब एक्काइस करोड चौवन्न लाख एकाउन्न हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ कार्यालयले दुई हजार एकात्तर जेठ मशान्तसम्ममा विभिन्न सात शीर्षकमा राजस्व बाबत उक्त रकम सङ्कलन गरेको कुछ जनाएको छ राजस्व कार्यालयले चालु आर्थिक वर्षको एघार महिनामा लक्ष्यभन्दा एघार करोड उनान्चालिस लाख छयानब्बे हजार रुपियाँ बढी राजस्व उठाएको छ कार्यालयले जेठ महिनामा मात्र बयानब्बे करोड चौवन्न लाख चालिस हजार रुपियाँ राजस्व सङ्कलन गरेको जेठ महीना में सब भा बड़ी राजस्व अंतशुल्कशुल्क बाबत पचासी करोड़ छप्पन्न लाख पैंतालीस हजार रुपया राजस्व सालय को तथ्यांक में उल्लेख तस्ते महीना में सब भाथ थोड़े राजस्व शिक्षा सेवा शुल्क बाबत सकता शिक्षा सेवा शुकट चौरासी हजार रुपया सकन हो आंतरिक राजस्व कार्य भरतपुर का प्रमुख कर अधिकृत प्रेमोपाध्याय यस आर्थिक वर्षको असार म सान्तसम्ममा आठ अर्ब छबिस करोड चौवालिस लाख छयासी हजार रुपियाँ राजस्व उठाउने लक्ष्य रहेको बताउनुभयो कार्यालयले आफ्नो लक्ष्यअनुसारको राजस्व सङ्कन गर्न यो असार महिनामा एक अर्ब चार करोड नौ लाख पैँतिस हजार रुपैयाँ राजस्व उठाउनु हुन्छ चितवनको पर्यटकीय नगरी सौराकाठामा रोनाल्डो नामको जङ्गली हात्तीले आतङ्क मचाएको छ विगत तिन महिनादेखि निकुञ्जबाट बस्तीमा प्रवेश गरेर हात्तीले अन्नबाली नष्ट गर्ने र घरमै पुगेर क्षति पुर्याउने गरेको छ बेलुका सात नबज्दै गाउँमा जंगली हात्ती आउन थालेपछि स्थानीय त्रासमा रहेका छन् अहिलेसम्म हात्तीबाट मानवीय क्षति नभए पनि किसानहरूको अन्नबाली नष्ट गरेको छ दैनिक जसो गाउँ सिर्ने हात्ती कतिखेर घरमा आएर मानवीय क्षति गर्ने हो भन्ने स्थानीयलाई चिन्ता परेको छ हात्ती आउने डरले त्यहाँका बासिन्दाहरू रातभर जाग्राम बस्न बाध्यसम्म हात्तीले एक दर्जन दर्जनभन्दा बढी किसानको चैते धान र रोप्नलाई तयार भएको धानको बिउ नष्ट गरेको मेर्घाकुञ्जा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव चापागाईले जानकारी दिनुभयो हात्तीले पटक पटक होटलमा समेत आक्रमण गर्ने गरेको छ झन्डै एक महिनाअघि सौराख राजुरी चालको प्लाय एन्ड ग्लास हाउसमा आक्रमण गई पचास हजारभन्दा बढीको सिसा फुटाएको थियो रातिको समयमा कसले थाहा नपाउने गरी आउने हात्तीले घर भत्काउने र घर बाहिर राखेको सामानमा क्षति पुऱ्याएर जाने गरेको स्थानीय राजोरिजालले बताउनुभयो तोरी उत्पादनका हिसाबले चितवनलाई अग्रणी जिल्ला मानिन्छ दस वर्ष गियाल हालसम्मकै कम उत्पादन भएको तोरी पछिल्ला वर्षहरूमा पुनः बढ्दो क्रममा छ यससँगै चितवनमा मासिँदै गएको तोरीको उत्पादनमा वृद्धि हुन थालेको छ जिल्ला कृषि कार्यालय चितवनका अनुसार विक्रमसम्म दुई हजार सा सालका साले चितवनमा कुल अठार हजार हेक्टर क्षेत्रफलमा तोरी खेती हुने गर्दथ्यो त्यसबाट कुल बीस हजार मैट्रिक टन तोरी उत्पादन भो तर उत्पादन क्षेत्र उत्पादकत्व में कमी आए विक्रम सम्म दुई हजार जम्मा दुई हजार टन मात्र तोरी उत्पादन भेजिए जी बेला जम्मा सात हेक्टर में मात्र तोरी खेती तथ्यांक तो चा। चालू आर्थिक वर्ष में बाह तोरी खेती भएको थियो र जसबाट कुल दस हजार आठ मेट्रिक टन उत्पादन भएको छ आर्थिक वर्ष अडसठी उनासत्तरीमा दस हजार सात सय हेक्टरमा नौ हजार दुई सय मेट्रिक टन तोरी उत्पादन भएको थियो त्यस्तै आर्थिक वर्ष उनासत्तरी सत्तरीमा क्षेत्रफल र उत्पादन दुवै बढेको कृषि कार्यालयको तथ्याङ्कमा का उल्लेख छ उक्त आर्थिक वर्षमा एघार हजार चौध हेक्टरमा तोरी खेती भएकोमा नौ मेट्रिक टन उत्पादन भएको थियो विगत तिन वर्षदेखि चितवनमा अनुदानको तोरी बिउ किसानलाई वितरण हुँदै आएको छ यो वर्ष मात्र आठ मेट्रिक टन बिउ पचास प्रतिशत अनुदानमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लाभित्र र बाहिर चल्ने एम्बुलेन्स चालकले विभिन्न अस्पतालबाट बिरामी लगे पैसा लिने गरेको समाचार आएपछि यस्तो कार्य नगर्न चेतावनी दिएको छ चितवन जिल्लाबाट काठमाडौँ जाने तथा काठमाडौँबाट चितवन आउने र जिल्लाभित्र पनि अस्पतालमा पुर्याए बाबद्ध केही एम्बुलेन्स चालकले बिरामीसँग कमिसन तथा बिरामीलाई अस्पताल पुर्याए अस्पतालसम्म पुर्याए बाबद्ध अस्पतालबाट समेत कमिसन लिने गरेको गुनासो आएको भन्दै जनस्वास्थ्यले चासो व्यक्त गरेको हो जुर्पानी गाविसलाई सा यही सार गते साक्षर गाविस सा घोषणा गरिँदैछ गावि भि रहकर अधिकांश निरक्षर साक्षर बनाई साक्षर घोषणा कर लगे हो तीन महीना अगिदि संचालित साक्षरता कक्षा प्रभावकारी भेजी निर्धारित समयम गावि साक्षर घोषणा कर लगे गावि सचिव रामकुमार श्रेष्ठ जानकारी दूँ साक्षर गावि घोषणा सा का हिजो जुडपानी स्थानीय सहयोगी कार्यकर्ता और निरीक्षक भेला समेत करेला मंच व्यवस्थापन समिति प्रचार प्रसार समिति लगाय विभिन्न पांचवटा उपसमि गठन करावि संचालित सतासीवटा साक्षरता कक्षा में सोलह सौ जनालाई साक्षर बनाई गाविसलाई साक्षर घोषणा गर्न लागेको पिठुवा स्रोत केन्द्रका स्रोत व्यक्ति रामकृष्ण लम्सालले जानकारी दिनुभयो <स्याँगा> <स्याँगा> लागु पदार्थ दुरुपयोग तथा अवैध ओचार पसार रोक्न सरकार गम्भीर नबनेको सरकारवालाहरूले बताएका छन् लागु पदार्थ दुरुपयोग तथा अवैध औचार पसार अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी रूपमा मनाइरहेका चितवनका विभिन्न संस्थाहरूले हिजो भरतपुरमा पत्रकारहरूसँगको अन्तर्क्रियामा लागु पदार्थ ओसार पसार नियन्त्रणमा सरकारको केही प्रयास देखिए पनि प्रयोग नियन्त्रणमा खासै चासो नदेखाएको बताएका छन् चितवनमा रहेका एक दर्जनभन्दा बढी संस्थाहरूले लागु पदार्थको प्रयोग नियन्त्रण गर्न र यसको प्रयोग गर्दै आएकाहरूलाई सुधार्नमा काम गर्दै आए पनि सरकारी नीति प्रभावकारी नहुँदा अपेक्षाकृत प्रगति नभएको उनीहरूको बुझाइ कार्यक्रममा नमुना एकीकृत विकास परिषदका कार्यक्रम संयोजक विनोद शर्माले सरकारले लागु औषध समातेर काम देखाउने गरे पनि प्रयोग नियन्त्रणमा चासो नदेखाएको बताउनु भयो औषधको प्रयोग नियन्त्रणका लागि गैर सरकारी संस्थाहरूले मात्र काम गर्दै आएका र मात्र पर्याप्त नभएको छ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 पालो ट्राफिक खबर कति बेला नारायणगढ डेँडा बिरगञ्ज सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन विशेष काठमाडौँ मुगलिन दमली पोखरा नानगढ परासी बुटो सडक खण्ड पनि खुला छन् पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम एकचालिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौबिस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज बिहानदेखि नै घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको भनाइ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जितका लागि जारी गरिएको हो मौसम सम्बन्धी जानकारी सँगै आजको लागि बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज कनाज्ञा चाहन्छु नमस्कार